नमस्कार अनि शुभ प्रभात बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीमा तपाईँलाई स्वागत छ प्राविधिक मित्र रिजन सङ्घीय आवाजबाट म सोम कुमार ट अनलाइन भएको छ उपस्थित भएका छौ कार्यक्रममा रहेर विश्वस्त आजको पञ्चाङ्गिफल त्यसै गरी रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा होर्सबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा का सँगसँगै तपाईँले भएका जन्मदिनका शुभकामनाहरू प्रस्तुत गर्ने गर्छौ आजको पञ्चाङ्गबाट आज मिति दुई सत्तरी साल साउन सो गते बुधबार श्रवण कृष्ण पक्ष नवमी तिथि नेपाल सम्बद्ध जुलाई 31 तारिक तर्फ आजको दिन एगार सै तैस सन दु हजार तेरह जुलाई एक लागि उत्पन्न समय रहेको देखिन्छ घाटी एवं नसाको समस्याउनेछ खान लागि उप मिथुन राशि एवं सामने सहभागिता परिवारजन एकदम सहयोगयात्रा का सिंह राशि हुने तपाईँको लागि नयाँ वस्तु या विचारको सिर्जना गर्ने बेला यही रहेको छ विभिन्न कामको कमजोरी आइलाग्ने खालको समय पनि छ मान सम्मानमा भने कमी आउने खालको समय कन्या राशि हुने तपाईँको लागि धार्मिक एवं सामाजिक काममा लागि पर्नु पार्ने खालको समय छ धुनला बाटो हुने खालको समय छ शैक्षिक गतिविधिबाट तपाईँलाई सफलता मिल्नेछ तपाईको लागि राम्रो अनुभव हुने देखिन्छ पद प्रतिष्ठा र सामाजिक वृश्चिक राशि हुने तपाईँको लागि सामान्य रहेको छ आजको दिन मित्र मिलनको समय रहेको पनि देखिन्छ त्यही गर्दा विचार गरेर गर्नु भयो भने राम्रो हुनेछ मन जाने समय काम करने वातावरण बनने देखी आर्थिक लाभ होने कुम्भ राशि तपाईँको लागि त्यति राम्रो छैन मानसिक रूपले तपाईँ एकदम कमजोर हुनुहुनेछ केही काम गरिहाल्ने समय पनि मेन राशि हुने तपाईँको लागि फलदायी समय आएको छ नयाँ कामको लागि सुनौलो अवसर आउनेछ सरकारी कामको माध्यमबाट धेरै प्रगति हुनेछ वास्तवमा बार राशिफलले जे जसो भने पनि हामीले हाम्रोको आजको यो कामलाई आजको दिनलाई सही तरिकाबाट अगाडि बढ़ायो भने अवश्य पनि सही रहनेछ र आजको दिन शुभ रहनेछ इन्टरनेट सको उस घ हानी प्रस्तुत है कार्यक्रम शुभ बिहानी सुनिरहनु भएको छ नेपाल सुन्न सक्नुहुनेछ आठ बजेसम्म आठ बजेको समय हो ट्राफिक खबरको ट्राफिक खबर लगतै अर्पण बहस सहकर्मी ध्रुव खनालको साथमा नौ बजेको समय हो नेपाल वाणी समाचारको नेपाल वाणी समाचार लगतै दस बजेसम्म लोकझंकार सुन सक्नुहुनेछ दस बजेको समय अर्पण समाचारको अर्पण समाचार लगतै आधुनिक यात्रा सुन्न सक्नुहुनेछ प्रत्यक्षको साथमा एघार बजेसम्म र एघार बजेको समय अर्पण खबरको अर्पण खबर, खबर लगतै बाह्र बजीसम्म जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ बाह्र बजेको समय हो नेपालवाणी समाचारको नेपालवाणी समाचार लगतै ननिस्ट बलिउड सुन्न सक्नुहुनेछ तपाईँले एक बजेसम्म एक बजेको अर्पण खबरको अर्पण खबर लगती अफलाइन सुन साथित समय नेपाल वाणी समाचारको नेपाली समाचारुस गाउँ राजनको साथमा सुन्न सक्नुहुनेछ चार बजेसम्म चार बजेको अर्पण खबरको अर्पण खबर लगतै कलिउड सहकर्मी सागरको साथमा सुन्न सक्नुहुनेछ पाँच बजेको समय हो अर्पण बुलेटिनको अर्पण बुलेटिन लगतै पाँच तिसदेखि छ बजीसम्म विभिन्न गीत सङ्गीत छ बजेको समय नेपाल भाँडी समाचारको छत्तिसदेखि सात बजीसम्म अर्पण स्थानीय समाचार र सात बजेको समय अर्पण शुभ साँझ मनोकामना अरू ठुलै प्रायोजन गरेको छ सातिसदेखि आठ बजीसम्म सिआइयनको साझा खबर आठ बजेको समय हो नेपाल भाँडी समाचार र नेपाल भाँडी समाचार लगती तपाईँले नौ पन्ध्रदेखि आठ पैंतालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सभा सुन्न सक्नुहुनेछ बिबिसी नेपाली सभा लगतै दस बजीसम्म बुल बुल सुन्न सक्नुहुनेछ उज्यालो नाइन्टी नेटवर्कबाट दस बजेको हो नेपाल एफएम समाचारको र नेपाल एफएम समाचार लगती रेडियो काठमाडौँबाट एघार बजीसम्म कम सुन्न सक्नुहुनेछ बेलुका एघार बजेबाट भोलि बिहान चार बजेसम्म विश्राम चा चा चा चार बजे प्रवचन बालासौं पाँच तिसदेखि छ बजीसम्म प्रभात बाणी मार्फत सुन्न सक्नुहुनेछ सात बजीसम्म तपाईँले हामीलाई बाणी बहस नेपाली रेडियो नेटवर्कबाट सुन्न सक्नुहुनेछ सात बजेको समय हो अर्पण स्थानीय समाचार र अर्पण स्थानीय समाचार लगती शुभ बिहानीको अर्को नवीन श्रृंखला लिएर पुनः उपस्थित हुने गर्छौ आज जति पनि साथीहरूको जन्मदिन पढेको छ तपाईँ सम्पूर्णलाई